वज्रयान बौद्ध धर्ममा इदम्को रहस्य बुद्धत्व प्राप्तिको तीव्र मार्ग बौद्ध धर्म र विशेष गरी वज्रयान परम्परामा इदम् शब्दको प्रयोग व्यापक रूपमा गरिन्छ तर यो शब्द प्राय गलत रूपमा बुझिने वा व्याख्या गरिने शब्दहरूमध्ये एक हो धेरैजसो बाह्य व्यक्ति वा नयाँ साधकहरूले इदमलाई सामान्य देवता वा ईश्वरको रूपमा बुझ्ने गर्छन् तर दर्शनमा इदम कुनै बाह्य शक्ति होइनन् जसको हामीले अन्य धर्ममा जस्तै आराधना गर्छौं इदम्को वास्तविक र गहिरो अर्थ बुझ्नु नै बज्रयान साधनाको जग हो इदम भनेको वास्तवमा के हो शाब्दिक अर्थमा भन्नुपर्दा इदम्को अर्थ, भन्नु इदम अर्थ मनको प्रतिबद्धता वा सिद्धिको साधन हो आधुनिक भाषामा यसलाई गहिरो प्रेरणाद्वारा प्राप्त गरिने सफलताको माध्यम भन्न सकिन्छ बज्रयानमा हामीले लिने शरण वा गर्ने अभ्यास कुनै आकाशमा बस्ने बाहिरी ईश्वरको उपासना होइन उदाहरणका लागि साधनामा गरिने साष्टाङ्ग दण्डवत कुनै मूर्तिलाई ढोग्नु मात्र होइन यो त भित्र रहेको अहंकार वा मानलाई चूर गर्न प्रयोग गरिने एउटा मनोवैज्ञानिक विधि हो अहंकारलाई पंच विषहरूमध्ये एक मानिन्छ जसले संसारमा युद्ध क्रोध र कलह निम्त्याउँछ तसर्थ इदम साधना आफ्नै मनको शुद्धिकरणको प्रक्रिया हो इदम् साधनाको मुख्य उद्देश्य पञ्चविषको शुद्धिकरण इदम साधनाको प्रमुख लक्ष्य साधकको चित्त सन्तानमा रहेका नकारात्मक क्लेशहरूलाई ज्ञानमा रूपान्तरण गर्नु हो हरेक इदमको अभ्यासमा पञ्चविष पाँच मुख्य नकारात्मक भावनालाई शुद्ध गर्ने तत्त्वहरू वैज्ञानिक रूपमा समावेश गरिएका हुन्छन् एक अज्ञानता वा मोह शुद्ध गर्न बुद्ध धर्म र संघ अर्थात् त्रिरत्नको शरणगमन दुई अहंकार वा मान शुद्ध गर्न साष्टाङ्ग दण्डवत वा प्रणाम तीन लोभ वा तृष्णा शुद्ध गर्न मण्डल अर्पण तथा दानको अभ्यास चार आसक्ति वा राग शुद्ध गर्न बोधिचित्त अर्थात् परोपकारी मनको अभ्यास पाँच क्रोध वा द्वेष शुद्ध गर्न ध्यान र शून्यताको भावना यसरी जब तपाई कुनै एक इदमको साधना गर्नुहुन्छ तपाईँले वास्तवमा पंचबुद्ध कुल र पञ्चबुद्ध ज्ञानको अभ्यास गरिरहनु भएको हुन्छ जसले अन्तत मनका विषहरूलाई परास्त गर्दछ पुण्य सञ्चय र बुद्धत्वको मार्ग इदम साधनाको अर्को महत्वपूर्ण पक्ष पुण्यसञ्चय हो वज्रयाानमा यो साधना मुख्यतया तीन तहमा गरिन्छ कायकर्म अर्थात शरीरको अभ्यास यीदमको रूप रंग आभूषण र मुद्राको मानसिक चित्रण भिजुअलाइजेशन गरेर शरीरको पुण्य सञ्चय गरिन्छ यसले हाम्रो सामान्य शरीरलाई बुद्धको निर्माण कायमा बदल्न मदत गर्छ वाकर्म अर्थात् वाणीको अभ्यास इदमको मूल मन्त्र जप गरेर साधकले वाणीको पुण्य सञ्चय गर्छ जसले सामान्य बोलीलाई बुद्धको सम्भोग काय वा शुद्ध वाणीमा रूपान्तरण गर्छ चित्तकर्म अर्थात् मनको अभ्यास सबै प्राणीहरूको हितका लागि करूणा र मैत्रीको आशीर्वाद पठाउने भावना गरेर मनको पुण्य सञ्चय गरिन्छ यसले मनलाई धर्मकायमा कायमा स्थिर गराउँछ यदि साधकले योग्य गुरुबाट विधिवत रूपमा अभिषेक प्राप्त गरेको छ भने उसले आफ्नो चित्तलाई नै इदमको रूपमा भावना गर्ने अनुमति पाउँछ यो प्रक्रियाले सामान्य म भन्ने भावनालाई हटाएर बुद्धत्व प्राप्तिको प्रक्रियालाई अझ तीव्र बनाउँछ विभिन्न इदम र तिनको भूमिका वज्रयाानमा इदमका अनेकौं रूपहरू छन् यो बुद्धको उपाय कौशल्य हो किनभने हरेक व्यक्तिको मानसिक स्वभाव र संस्कार फरक हुन्छ कसैलाई आर्य ताराको शान्त र करूामयी रूपले धर्ममा लाग्न प्रेरणा दिन्छ भने कसैको कडा स्वभाव र अवरोधहरू हटाउन वज्रभैरव वा यमान्तक जस्तो क्रोधित रूप जस्तै वज्र किलाया आवश्यक पर्छ तपाईँको गुरूले तपाईँको सबैभन्दा ठूलो कमजोरी ग्रहदशा वा मानसिक बाधा अनुसार इदमको छनोट गरिदिनु गरिदिनुहुन्छ उदाहरणका लागि यदि तपाईँमा अत्यधिक क्रोध छ भने त्यसलाई ज्ञानमा बदल्न यमान्तक वा क्रोधित देवताको साधना यदि धेरै आसक्ति र कामवासना छ भने त्यसलाई शुद्ध गर्न हयग्रीभ वा चक्रबर यदि धेरै ईर्ष्या र डढ़े छ भने आर्य ताराको साधना दिइने गरिन्छ मातृतन्त्र र पितृतन्त्रको भेद अनुत्तर अनुतर योगतन्त्रका इदमहरूलाई मुख्यतया दुई भागमा वर्गीकरण गरिएको छ एक मातृतन्त्र यसले मुख्यतया प्रज्ञा वा शून्यताको ज्ञान र मनको प्रभास्वर क्लियर लाइटमा जोड दिन्छ चक्रसम्बर र वजिनी यसका प्रमुख उदाहरण छन् यो साधना विशेष गरी आसक्ति वा रागलाई महासुख र रा ज्ञानमा रूपान्तरण गर्न शक्तिशाली मानिन्छ यसले उपाय अर्थात करुणा र मायावी शरीरको निर्माणमा जोड दिन्छ यो विशेष गरी क्रोध वा घृणा जस्ता विषहरूमा काम गर्छ गुह्य समाज र यमान्तक यस वर्गका प्रमुख इदमहरू छन् एउटै इदमको साधनाले सबैको ज्ञान एकाग्रताको महत्व धेरै इदमहरूको अभ्यास गरेर शक्ति र ध्यान छरिनुभन्दा एउटै इदममा एकाग्र हुनु वज्रयाानमा बढ़ी श्रेयस्कर मालिन्छ यसलाई एउटैको ज्ञानले सबैको ज्ञान पनि भनिन्छ महान भारतीय आचार्य अतिशा भन्नु भन्नुभएको छ यदि तपाईले एउटै इदमको सही ढंगले साधना गर्नुभयो र सिद्धि प्राप्त गर्नुभयो भने तपाईले सबै इदमहरूको सिद्धि एकैसाथ प्राप्त गर्नुहुनेछ किनभने रूप र रंग फरक भए पनि सबै इदमहरूको भित्री स्वभाव शून्यता र करूणाको मिलन नै हो जसरी एउटा भाँडोको पानीको स्वाद थाहा पाएपछि समुद्रकै पानीको स्वाद थाहा हुन्छ त्यसरी नै एउटा इदमको सत्य थाहा पाएपछि सबै बुद्धहरूको सत्य थाहा हुन्छ इदम अन्तत हाम्रो आफ्नै मनको शुद्ध र बुद्ध स्वरूप बाहेक केही होइन निष्कर्ष इदम साधना केवल एउटा परम्परागत पूजा वा कर्मकाण्ड मात्र होइन यो आफ्नो मनलाई पूर्ण रूपमा रूपान्तरण गर्ने एउटा शक्तिशाली र वैज्ञानिक पद्धति हो चाहे त्यो शान्त ताराहुन् वा क्रोधित महाकाल सबै इदमहरूको अन्तिम लक्ष्य साधकलाई अज्ञानताको अन्धकारबाट मुक्त गरी बुद्धत्वको मार्गमा डोर्याउन र समस्त प्राणीहरूको हित गर्नु हो यदि तपाई यस गहिरो मार्गमा लाग्न चाहनुहुन्छ भने पुस्तक वा इन्टरनेटको भरमा मात्र नभई एक योग्य वज्रयाान गुरूको चरणमा गई अभिषेक र निर्देशन लिएर आफ्नो स्वभाव सुहाउँदो इदमको साधना शुरू गर्नु नै सबैभन्दा उत्तम कदम हुनेछ